भएका नियम कानुनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने ताखिर हामी सबैले हुने होइन र यो साताको प्रश्न अफ्रिकी मुलुक बोत्स्वानाको प्रतिव्यक्ति आय कति छ यहालाई थाहा छ अफ्रिकी मुलुक बोत्स्वानाको प्रतिव्यक्ति आय कति छ थाहा भने त सिधै यहाँले पचपन्न र पचपन्न पैँतालिस फोन गरेर आफ्नो जवाफ टिपाउन सक्नुहुन्छ नभए आरएस ब्रान्च एट जिमेल डट इमेल वा फेसबुकको ओपन ग्रुप सेवामा रोटरीमा आफ्नो जवाफ पोस्ट गर्न सक्नुहुन्छ अनि जवाफ थाहा नभए पनि केही छैन किनभने आजको अघि बढौँमा हामी यसको जवाफ दिने नै छौँ तर तपाईले हामीले तयार पारेका सामग्री भने राम्ररी सुन्नुपर्नेछ है त यहाँको सही जवाफका लागि हामी नेपालमा उद्यमका सम्भावना र अवसर पहिचान गर्न सहायक हुने पुस्तक सधन्यवाद धन्यवाद प्रदान गर्नेछौ अब गएको साताको प्रश्नको उत्तर फेसबुक र फोन मार्फत दिनुभएकोमा यहाँलाई धेरै धन्यवाद गएको साता हामीले सोधेका थियौँ यो वर्षको बजेट संसदमा कसले प्रस्तुत गर्नुभएको हो भनेर अनि यहाँले जवाफ दिनुभयो अर्थमन्त्री शङ्कर कोइराला सही जवाफमध्ये आज हामीले ललितपुर सातो बाटोका शरदमणिन्यपानेलाई उपहारको रूपमा पुस्तक दिन तयार पारेका छौ समय मिलाएर यो हप्ताभित्रै रेडियो सगरमाथाको कार्यालयमा आउनुहोला है त आर्थिक स्वतन्त्रता र विकासको प्रत्यक्ष सम्बन्ध हुन्छ भनिन्छ तेसो भर्थिक उदारीकरण को नीति ली सकते थे अजार स्वतंत्र नए नेपाल सोचेअनूप को विस चाशो में आज हम क्रा कर अर्थविद डा सोमप्रसाद बुढ़ासैनीसंग श्रीलङ्का मलदिवस रि यमनका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसमेत रहिसक्नुभएका डाक्टर पुरासैनीसँगको कुराकानी अघि यही विषयमा हामीले तयार पारेको सामग्री अनि यही सामग्रीमा हामीले आजको प्रश्नको जवाफ पनि लुकाएका छौं आजको अघि बढाउमा हामी आर्थिक स्वतन्त्रता र विकासका बारेमा चर्चा गर्छौँ आर्थिक स्वतन्त्रता भन्नाले त्यस्तो अवस्थालाई बुझ्छौँ जहाँ मानिसहरू स्वतन्त्र रूपले आर्थिक निर्णय गर्न सक्छन् उनीहरूको निजी सम्पत्तिमाथिको अधिकार सुनिश्चित हुन्छ बजारमा तीव्र प्रतिस्पर्धा हुन्छ र जो कोहीले पनि सहजै बजारमा प्रवेश गर्न र प्रतिस्पर्धा गर्न पाउँछ यी सबै कुराका लागि विधिको शासन र सीमित तर चुस्त सरकारको आवश्यकता पर्छ यसै क्रममा आज हामी आर्थिक स्वतन्त्रता हुनु र नहुनुले कुनै देशको आर्थिक विकासमा कत्तिको फरक पार्छ भनेर दुई देशको उदाहरणलाई केलाउँदैछौँ है ता बोत्सवाना र जिम्बावे दुई अफ्रिकी मुलुक हुन् यी दुई मुलुकको आर्थिक अवस्था र विकासबाट आजको विषयवस्तुलाई अझ बुझ्ने प्रयास गरौन यी दुई अफ्रिकी मुलुकहरूले युरोपेली उपनिवेशबाट स्वतन्त्र भएपछि अर्थतन्त्रका फरक फरक बाटो अँगाले आजको दिनमा आएर फरक फरक आर्थिक अवस्थामा आइपुगेका छन् तर पहिला दुई मुलुक ही दुई अफ्रिकी मुलुकबारे नै अलिक बढी जनाउन अफ्रिका भन्ने बित्तिकै हामी गरीब अविकसित भोका मानिसहरूलाई सम्झन्छौं फेरी हुन पनि हो संसारका अति गरीब मुलुकहरू अफ्रिका महादेशमै छन् पहिले युरोपेलीको उपनिवेश रहेका मुलुकहरू स्वतन्त्र भएर पनि आर्थिक विकासमा अगाडि बढ्नै सकेनन् तर यही अफ्रिकी महादेशमा यस्ता केही मुलुकहरू पनि छन् जसले युरोपेली देशहरूको उपनिवेशबाट स्वतन्त्रता हासिल गरे पश्चात असल आर्थिक नीतिहरू अवलम्बन गरेर तीव्र आर्थिक वृद्धिदर र सम्पन्नता हासिल गरेका देशहरू पनि छन् बोधस्वाना यसको एउटा उदाहरण हो बोधस्वाना अफ्रिकी महाद्वीपको दक्षिणी भेगमा रहेको नेपाल जस्तै एउटा भूपरिवेष्टित राष्ट्र हो त्यसमाथि यसको करिब सत्तरी भूभाग त कालाहारी मरूभूमिले ओगटेको छ सन् उन्नाइस सय संयुक्त अधिराज्यबाट स्वतन्त्र हुँदा यसको प्रति व्यक्ति आए केवल सत्तरी अमेरिकी डलर थियो र यो संसारमै तेस्रो सबैभन्दा गरिब राष्ट्र थियो संयुक्त अधिराज्यले मरूभूमि नै मरूभूमि रहेको बोत्सानाबाट खासै फाइदा हुने नदेखेपछि यो मुलुकलाई सजिलै स्वतन्त्रता दिएको थियो त्यसपछि बोत्सुआनाको सरकारले लोकतान्त्रिक व्यवस्था स्थापना र प्रवर्धन गर्ने काम गर्यो प्रधानमन्त्री खामाको नेतृत्वमा गठित सरकारले खुल्ला बजार नीति अवलम्बन गर्यो विधिको शासन लागू गरियो र सरकारको विभिन्न निकायबीचको शक्ति सन्तुलनमा विशेष ध्यान दियो त्यसै गरी प्रत्यक्ष वैदेशिक लगानीलाई प्रोत्साहित गरियो र मूल्यवृद्धि अर्थात् मुद्रास्फीतिलाई न्यून राख्ने काम भयो बोत्सानाको करको दर पनि पन्ध्र प्रतिशतमा सीमित राखियो फलस्वरूप बोत्सानाले चार दशकभित्रै सरदर सात प्रतिशतको दरले आर्थिक वृद्धिदर गर्न सफल भयो यो वृद्धिदर अहिले चीन र भारतले हासिल गरेको वृद्धिदरभन्दा बढी हो अहिले बोधसानाको प्रति व्यक्ति आय करिब 14,000 अमेरिकी डलर पुगेको छ उन्नाइस सय छैसठीमा स्वतन्त्र हुँदा विश्वको सबैभन्दा गरिब मुलुकमा गनिएको यो मुलुकलाई अहिले मध्यम आय भएका मुलुकको वर्गमा राखिन्छ आर्थिक स्वतन्त्रता सम्बन्धी प्रतिवेदनहरूका अनुसार बोधसाना अहिले संसारकै तीसौँ सबैभन्दा बढी आर्थिक स्वतन्त्रता भएको मुलुक हो अब लागौ तर्फ. बोत्सानाको छिमेकीको रूपमा रहेको जिम्बावे भने सन् उन्नाइस सय पैसठी नै तुलनात्मक रूपमा बोत्साना भन्दा धेरै धनी थियो र यसलाई अफ्रिकाको ताज र अफ्रिकाको अन्न भण्डार भनेर चिनिन्थ्यो त्यसैले गर्दा संयुक्त अधिराज्यले पनि सहजै रूपमा जिम्बावेलाई स्वतन्त्रता प्रदान गरेन सन् उन्नाइस सय जब जिम्बावे स्वतन्त्र भयो रोबर्ट मुगावेको नेतृत्वमा रहेको जिम्बावे अफ्रिकन नेसनल युनियन शक्तिमा आयो शक्तिमा साथ यो दलले आफ्ना विरोधीहरूको नाश गर्ने काम गर्यो अनि पश्चिमा मुलुकहरूले पनि जनताको नाममा अर्बौँ डलर वैदेशिक सहायता पठाउने काम गरे त्यसै सरकारले पनि भएका उद्योगहरू राष्ट्रियकरण गर्यो आयात तथा निर्यातमा कडाई गर्यो लोकतान्त्रिक पद्धतिका लागि आवश्यक संस्थाहरूलाई आक्रमण गर्दै शक्ति केन्द्रित गर्ने काम गर्यो शक्ति केन्द्रीकृत हुनाले जिम्बावे सरकारलाई कङ्गोको गृहयुद्धमा गएर हस्तक्षेप गर्दासमेत कसैले विरोध गर्न सकेन यो काममा जिम्बावेको राष्ट्रिय ढुकुटीबाट मासिक जन्डै डेढ करोड रुपियाँ खर्च भयो वैदेशिक लगानीलाई निरुत्साहित गरिएको र आन्तरिक अर्थतन्त्रलाई अत्यन्त नियन्त्रित गरिएको हुनाले सरकारको घाटा बढ्न गयो अनि यो घाटा पूर्ति गर्न निसङ्कोच पैसा छापियो फलस्वरूप अत्यन्त उच्च दरमा मुद्रास्फीति भयो अझ भनौँ मूल्यवृद्धि भयो यसै गरी श्वेत वर्णका जनताहरुको स्वामित्वमा रहेको खेतहरू तथा उद्योगहरू खोसेर आफ्नो प्रिय पात्रहरूलाई बाँड्ने काम पनि जिम्बावेको सरकारले गर्यो जिम्बावे आज संसारका सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएको मुलुकमा गनिन्छ अहिले जिम्बावेको प्रतिव्यक्ति आय चार डलरको हारिमा रहेको छ र रह? संसारकै सबैभन्दा गरीब मुलुकहरूमध्येमा पर्छ यसरी हेर्दा छिमेकी बोत्साना भन्दा जिम्बावे अहिले सोह्र भन्दा बढीले गरीब भएको छ यो उदाहरणले पनि देखाउँछ कि आर्थिक स्वतन्त्रताले कुनै पनि देशको कायापलट गर्नमा कत्रो ठूलो भूमिका खेल्छ भनेर आर्थिक रूपले स्वतन्त्र मुलुक नै विकासको दौड़मा अघि बढ्न सक्छ भनेर अघि बढ़ौका यसअघिका अङ्कहरूमा हामीले चर्चा गरिनै सक्यौं तर पनि आर्थिक उदारीकरणको नीति लिएको स्वतन्त्र बजारको अभ्यास भएको हाम्रो मुलुकमा अहिलेसम्म विकास किन भएन त यही विषयमा आज हामी कुराकानी गर्छौ अर्थविद डाक्टर सोमप्रसाद बुढासैनीसँग श्रीलङ्का मलदिव्स र यमन का लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसमेत रहिसक्नुभएका डा पुडासैनीसँगको कुराकानीमा मैले सबैभन्दा पहिलो जिज्ञासा राखेँ भारतले सन् उन्नाइस सय एकानब्बेमा बल्ल आर्थिक उदारीकरणको नीति अप्नाएको हो त्योभन्दा अलिअगाडि नै ने, नेपालले आफूलाई विश्व बजारका लागि खुला गरेको थियो तर यदि आर्थिक स्वतन्त्रताले विकास ल्याउने भए भारत अहिले आर्थिक रूपमा निकै सबल भइसकेपछि पनि नेपालले अझै अल्प विकसित मुलुकमै किन गरिनु परेको होला आर्थिक स्वतन्त्रता र विकासको सम्बन्ध के त्यो एउटा पक्ष भयो र अर्को पक्ष भनेको आर्थिक स्वतन्त्रताको नीति लिएका विभिन्न देशहरूमध्ये केही देशहरू चाहिँ नि त्यसको कारणले समेत गरेर चाहिँ नि अगाडि चाँडै नै बढिराखेका छन् र कतिपय देश चाहिँ नि स्वतन्त्र आर्थिक नीति लिँदा लिँदै पनि त्यति राम्रो प्रगति गर्न सकिरहेका छैनन् त्यसमध्येको एउटा उदाहरण चाहिँ नि नेपाल र भारतलाई पनि तुलना गर्न सक्छौँ र हाम्रो छिमेकमा भएको अर्को देश नेपाल र चिनलाई पनि तुलना गर्न सक्छौँ अब त्यसको सन्दर्भमा के भयो होला त भन्दाखेरि यो आर्थिक स्वतन्त्रता राजनैतिक स्थिरता र देशको चाहिँ स्रोत साधनलाई दिने प्राथमिकता यो तिनवटा कुरा गाँसिएको छ एक पक्षमा जस्तो उदाहरणको लागि तपाईँले अघि नै प्रश्नमा राख्नुभयो नेपालले स्वतन्त्र आर्थिक नीति लिबरल पोलिसी भन्छौँ हामी त्यो लिएको अलिकति इन्डियाभन्दा पनि अगाडि नै हो तर नेपालमा चाहिँ त्यसले त्यतिकिन अगाडि बढाउन सकेन त भन्दाखेरि तपाईँले यसलाई दुई तिन साइडबाट हेर्नुपर्छ सुरुका वर्षहरूमा जब नेपालले चाहिँ नि छयालिस सालको जनआन्दोलन पछाडी जब यो स्वतन्त्र नीति लिने खालको बढी नीति लिने खालको सरकारहरू आए त्यो समयमा चाहिँ तपाईँको यो नीतिको कारणले गर्दाखेरि चाहिँ नि अलि राम्रै असर पनि भएको थियो देशको तपाईँले चाहिँ इन्डिकेटरहरू हेर्नुभयो भनेदेखि चाहिँ नि त्यो सुरु सुरुका केही वर्षहरूमा चाहिँ नेपालको चाहिँ नि आर्थिक इन्डिकेटरहरूमा चाहिँ सुधार भएका चाहिँ चिजहरू पनि देखिन्छन् तर त्यसपछि के हुनु गयो त भने अघि नै मैले भनेको जस्तै एउटा त तपाईँको बाहुन्न सालदेखि जनयुद्धको समस्या सिर्जना भयो र त्यसको साथसाथमा तपाईँको अर्को राजनीतिक पक्षमा जुन दलका नेताहरू जुन दलहरू चाहिँ नि छयालिस सालको आन्दोलन पछिबाट आए तिनीहरू आफै पनि चाहिँ नि तपाईँको एक प्रकारको द्वन्द्वमा फँसे त्यो अस्थिरताले गर्दाखेरि चाहिँ तपाईँको पनि एउटा असर भयो एउटा पक्ष चाहिँ र दोस्रो पक्ष तपाईँको के हुन्छ भने स्वतन्त्रता ट्रेडको अथवा आर्थिक नीतिको हुनुको लागि चाहिँ तपाईँको विदेशमा तपाईँले निर्यात गर्नुपर्छ धेरै निर्यात गर्ने वातावरण हुनुपर्छ र निर्यात गर्नको लागि चाहिँ तपाईँको तिनवटा कुरो महत्त्वपूर्ण हुन्छ जुन चाहिँ नि तपाईँको क्वान्टिटी हुन्छ त्यो पनि उत्पादन गर्नु पऱ्यो र त्यसपछि त्यसको क्वालिटी त्यो पनि त्यसको हुनु पऱ्यो र तेस्रो विदेशमा लिने मान्छेहरूको लागि समय महत्त्वपूर्ण हुन्छ समय पनि दिनु सक्नु जस्तो विदेशमा भन्नुभयो भने अमेरिकातिर कार्पेट लिने भन्ने जर्मनीतिर चाहिँ कार्पेट लिने भन्ने अथवा जापानमा पसमिना लिने भन्ने अमेरिका युरोपतिर चाहिँ तपाईँले क्रिसमसलाई भनेर मागेको र क्रिसमसमै दिन सक्नुपर्छ त्यो भनेको मात्रामा दिन सक्नुपर्छ तपाईँले हेर्नु नै भयो भने अब कार्पेट एकचोटि एकदम राम्रो क्वालिटी पसमिना हाम्रो यहाँको एकदम राम्रो क्वालिटी त्यसपछि गएर चाहिँ त्यो क्वालिटी एकदमै बिग्रिएर जाने अब त्यसमा चाहिँ बाहिरको देशका मान्छेहरू रा आएर पनि यहाँ असर गरिदिए भन्ने पनि छ र यहीँ मान्छेहरू व्यापारीहरूले पनि उत्पादनकर्ताहरूले पनि चाँडो चाँडो पैसा कमाउने हिसाब किताबले राम्रो चिज भनिदिने त्यसपछि उत्पादन गरेर नपठाउने त्यस्तो किसिमको समस्या पनि आयो हामीले चाहिँ नेपालबाट केही समय, नेपाल के समय अगाडिसम्म जस्तो यहाँले भन्नुभयो जस्तै गरेर कार्पेटहरू अनि पस्मिना त्यो सँगसँगै गार्मेन्ट अनि छालाका उत्पादनहरू जुट भयो राम्रो परिमाणमा निर्यात गरिरहेका थियौँ के अहिले यहाँले दिनुभएका यी तिन कारणहरू जुन छन् नि यी तिनवटा कुरा वा तिनवटा मापदण्ड पुरा गर्न नसकेकाकै कारणले हामीले अहिले ती निर्यातका उत्पादनहरू गुमाउनु परेको हो त तिनवटा यो कारण हो दोस्रो चाहिँ तपाईँको जब खुला हुन्छ बजार त्यो खुला हुने भने त नेपाललाई मात्रै हुने होइन अघि तपाईँले भन्नुभएको है नै खुला भयो त्यो त र जुन चाहिँ नि त्यो ग्लोबलाइजेसन भन्छौँ हामी त्यो त अरू देशलाई पनि भावनाले के हो भने जो हाम्रा प्रतिस्पर्धीहरू थिए त्यो सामान बनाउने पठाउने तिनीहरूले चाहिँ तपाईँको त्यो स्तर चाहिँ सुधार गर्दै लगे तिनीहरूको बजार चाहिँ राम्रो हुँदै गयो तिनीहरूको राजनीति चाहिँ राम्रो हुँदै गयो त्यसले गर्दा उनीहरूले पनि त्यो बजार लिरहे जस्तो उदाहरणको रूपमा तपाईँ लिनुहुन्छ भने अब कार्पेटहरूको प्रतिस्पर्धी भनेको तपाईँको अफगानिस्तानले पनि पठाउँछ इरान एउटा ठुलो चाहिँ देश हो जसले चाहिँ बाहिर पठाउँछ इन्डियामै काश्मीरदेखि लिएर विभिन्न ठाउँहरूबाट पठाउँछन् अब ती सबैसँग पनि हामीले प्रतिस्पर्धा गर्न सक्नुपर्नेमा त्यतापट्टि चाहिँ धेरै सुधार हुँदै गयो त्यो ठाउँहरूमा हामीले त्यति सुधार गर्न सकेनौँ भने त्यसको पनि असर पर्यो यहाँनिर खालि नेपालको चाहिँ तपाईँको कार्पेटको कुरा गर्दा के भनेदेखि नेपाली कार्पेट पसमिना यिनीहरू चाहिँ एउटा अलिकति युनिक खालको भावनाले बाहिरबाट चाहिँ मान्छेहरूले माग गर्थे त्यस कारणले त्यो कारणले पनि चाहिँ तपाईँको असर गऱ्यो अब अर्को तपाईँले सोधे प्रश्नको सन्दर्भमा यो त एउटा व्यापारको विषय हो अब उधारिकरण गरेरै पनि नेपालमा चाहिँ त्यति धेरै प्रगति किन हुन सकेन जुन प्रगति चाहिँ नि उदाहरणको रूपमा भारतमा भइरहेछ एउटा कारण त तपाईँको मुख्य भनेको पक्कै राजनीति हो, हो। दोस्रो चाहिँ तपाईँको सरकारी नीति र निजी क्षेत्रको पनि हामी कहाँ त्यति राम्रो चाहिँ नि भूमिका रहेको देखिँदैन त त्यो कारणले गर्दा के भने आन्तरिक हिसाब किताबमा राजनीतिको साथसाथमा निजी क्षेत्र र चाहिँ सरकारी निकायहरूमा पनि यसप्रति प्रतिबद्धता धेरै हुन नसक्दाखेरि र जति चाहिनु पर्ने हो त्यति इमान्दारी नहुँदाखेरि पनि ती क्षेत्रमा लगानी भएन डेभलपमेन्ट भनेर जसलाई विकास भनिन्छ नि त्योभन्दा निजी क्षेत्र पनि केमा लागेको छ भने तपाईँको इम्पोर्ट एक्सपोर्टमा ठोस किसिमको उद्योग स्थापना गरेर अगाडि बढ्ने दस पाँच वर्षलाई चाहिँ नि तपाईँको अनुसन्धान समेत गरेर लगानी गर्नुपर्ने क्षेत्रमा बहुतै कम लगानी भएको छ र त्यो क्षेत्रमा लगानी तान्ने काम पनि भएको छैन कुनै पनि मुलुकले आफ्नो बजारलाई अन्तर्राष्ट्रिय बजारको लागि भनेर खुल्ला गर्छ होइन त्यो बेलामा सकारात्मक र नकारात्मक दुवै पक्षहरू भित्रिन्छन् हामीले यदि नकारात्मक कुराहरू अहिले हेरौँ न हे जस्तै अब आर्थिक उद्धारीकरण नीति अपनाइसकेपछि हामी जुन यो ब्रेन ड्रेन भनिन्छ नि यहाँका मानिसहरू बाहिर गएर काम गर्ने त्यो एउटा सम्भावना पनि रहन्छ अनि यसै गरेर यहाँ भएका स्रोतहरूको अति दोहन हुने सम्भावना पनि रहन्छ भनेर यस्ता यस्ता कुराहरूलाई नकारात्मक पक्षको रूपमा लिइन्छ हामी कहाँ सकारात्मक कुरा त भित्रेन रहेछ अनि यो नकारात्मक पक्षहरू चा। चाहिँ कसरी भित्रे त एउटा त उदाहरणीकरण हुँदाखेरि चाहिँ तपाईँको देशको मान्छेहरू बाहिर गएर कमाउने वातावरण पनि बन्नुपर्छ हामी कहाँ हेर्नु हो भने कति अमेरिकन कति बेलायती कति जर्मन कति जापानिज कति कोरियन एनजिओ भनेर अथवा चाहिने तपाईँको विशेषज्ञ भनेर हामी कहीँ पनि आइरहेछन् संसारभरि गइरहेछन् त्यस कारणले गर्दा यो नेपालको मान्छेहरू पनि अरू देशमा गएर काम गरिराखेका छन् भनेदेखि र तिनलाई चाहिँ तपाईँको उत्साहित गर्न सकेको छ भने उनीहरूले जुन कमाएर पठाउनेदेखि लिएर उनीहरूले त्यहाँ सिप आर्जन गरेर आउने हुन्छ त्यसले पनि ठुलो भूमिका खेल्छ तपाईँले काठमाडौँमा हेर्नु भने यो मलेसियादेखि लिएर दुबई विभिन्न देशमा काम गरेर मान्छेहरू जो त्यहाँ गएर चाहिँ होटलमा काम गरे भान्से भयो होला म्यानेजर शान्ति भयो होला काठमाडौँमा आएर कतिवटा रेस्टुरेन्ट खोलिरहेका छन् त्यसको सकारात्मक पक्ष पनि छ तर अर्को तपाईँले भने चाहिँ ठ्याक्कै के हो भने लेबरलाइजेसन भनेर जुन आयो त्यसबाट चाहिँ कतिपय चाहिँ देशैमा बसेर बस्नुपर्ने मान्छे हो जस्तो डाक्टरहरू छन् इन्जिनियरहरू छन् तिनीहरूलाई चाहिँ हामीले उपयुक्त किसिमको काम दिन सकेनौँ अब यो पनि तपाईँले राम्रो प्रश्न गर्नु किनभने नेपालको हावापानी यति धेरै राम्रो छ यहाँ चाहिँ राम्रो किसिमको अस्पतालहरू हो त्यस्तो खालको अस्पतालहरू नेपालमै जब डाक्टर हामी उत्पादन गर्न लागिरहेछौँ भनेदेखि जब नर्सहरू हामी उत्पादन गर्न लागिरहेछौँ भने त्यो हाई स्ट्यान्डर्डको हस्पिटलहरू पनि नेपालमै बनाएर विभिन्न ठाउँमा नेपालीहरूलाई पनि सेवा दिने र बाहिरको मान्छेहरू पनि यहाँ आएर औषधि गर्न सक्ने वातावरण सिर्जना गरिदिएको भाइ त्यस्तो मान्छेहरू ब्रेन भएर जाँदैन थियो त्यो हुन सकेन र अर्को चाहिँ तपाईँको अघि नै हामीले कुरा गरेको जस्तो यो स्वतन्त्र भए पनि यो राजनीतिक हिसाब किताबले र अलिकति देशमा उद्योगहरू इत्यादि स्थापना गर्नु नसकेको हुनाले अलिक कम सिप भएका मान्छेहरूलाई पनि यहाँ काम गर्ने चाहिँ नि तपाईँको वातावरणै बन्न सकेन भन्नुहोस् सके न कृषिमै धेरै विकास गरेर चियादेखि कफीदेखि धानदेखि जस्तो धानकै उदाहरण लिनुभयो भने धानको उत्पादन अथवा गहुँको उत्पादन नेपालमा चाहिँ नि अरू राम्रो गरेका देशहरू कोरियाको जस्तो भन्दा एक तिहाई मात्रै छ यहाँको उत्पादकत्व त्यो उत्पादकत्व बढाउनु सकेको भएदेखि त यहीँ काम पाउँथे मान्छेहरूले त्यो बनाउन नसकेको हुनाले पनि तपाईँको ब्रेन ड्रेनको चाहिँ परिस्थिति चाहिँ नि यहाँ आइराखेको छ त्यो चाहिँ सही कुरा हो र दोस्रो कुरो तपाईँले के भन्नुपर्छ भने आर्थिक स्वतन्त्रता भनेको नेपालीमा हामी भन्छौँ भने स्वच्छन्दता होइन स्वतन्त्रता दिने भनेको सरकारी निकायहरू जुन हुन्छ महत्त्वपूर्ण तिनीहरूले चाहिँ अनुगमन गर्ने कार्यहरू चाहिँ गरिराखेका हुनुपर्छ संसारको धेरै स्वतन्त्र आर्थिक नीति भएको देशमध्येको धेरै अगाडि बढ्ने अमेरिका हो 2008 हजार त्यहाँ चाहिँ तपाईँको त्यो ब्याङ्किङ क्षेत्रमा घरबारमा चाहिँ लगानी गर्ने क्षेत्रमा ठुलो किसिमको समस्या आएर संसारभरि नै आर्थिक समस्या उत्पन्न भयो त्यो किन त भनेदेखि त्यो स्वतन्त्रतालाई चाहिँ हदसम्म छोडिदियो उनीहरूले जसले जे गरे पनि हुने खालले छोडिदिँदाखेरि के भयो भने त्यहाँ लगानीकर्ता व्यापारीहरू तपाईँको एजेन्टहरूले चाहिँ यस्तो किसिमसँग लगानी गरिदियो त्यसले ठुलो नोक्सान पऱ्यो त्यस एउटा पक्ष मैले भन्न खोजेको चाहिँ के भने स्वतन्त्रता दिने भनेको आर्थिक पक्षमा भनेको मतलब चाहिँ नि काम गर्न खोज्ने व्यापारीहरूको लागि लगानीकर्ताहरूको लागि तपाईँको बुद्धिजीवीहरूको लागि पत्रकार होलान् सबैलाई चाहिँ नि तपाईँको घाँटी ननिमोट्ने हाम्रोसँग उनीहरूको पेसा गर्न दिने हो तर तिनीहरूले कहाँनिर बदमासी गरिरहेछन् अथवा कहाँनिर चाहिँ अप्ठ्यारो परिरहेछ भनेर सरकारले त्यो गर्नुपर्ने काम त गरिराख्नुपर्ने हुन्छ त्यो गरेन भनेदेखिको ठुलो समस्या अब छ नि डक्टर पोडासा नि यहाँनिर नि हामीले जुन यो उदारीकरणको कुरा गऱ्यौँ यो उदारीकरणलाई समग्र रूपमा हामीले हेर्दाखेरि प्रायः हामी अन्तर्राष्ट्रिय अवस्थासँग दाँच्छौँ तर आन्तरिक उदारीकरण भन्ने पनि कुरा हुन्छ होला नि यो बाह्य उदारीकरण सँगसँगै हामी कहाँको यो आन्तरिक उदारीकरण चाहिँ कस्तो अवस्थामा छौँ भन्ने यहाँलाई लाग्छ आर्थिक उदारीकरण भन्दाखेरि चाहिँ तपाईँको जसले एउटा चाहिँ नि तपाईँको उद्योग खोल्न खोज्यो जसले कुनै नाम नयाँ काम गर्न खोज्यो भने त्यसलाई चाहिँ नि त्यो कम्पनी अथवा संस्था दर्ता गर्न पाउने चाँडो चाँडो गर्न पाउने र त्यो गरिसकेको कामको निमित्त चाहिँ तपाईँको ब्याङ्कदेखि लगायत विभिन्न ठाउँहरूबाट उसलाई सजिलैसँग चाहिँ पुँजी प्राप्त हुने र देशको एक भागदेखि अर्को भागसम्म चाहिँ तपाईँको उसका सरसामान लगेर बिक्री गर्न पाउने त्यही चिज चाहिँ नि अरू देशमा पनि जान्छ भने त्यो देशमा पनि बिक्री गर्न पाउने खालको जुन एउटा वातावरण सिर्जना गर्ने हो त्यसमा चाहिँ तपाईँको नेपालमा तुलनात्मक रूपमा हेर्ने हो भने गएका वर्षहरूमा राम्रै सुधार भएको छ तर एउटा कठिनाई मुख्य चाहिँ के छ तपाईँको यहाँनिर भने यो प्रशासनिक झन्झट धेरै ठुलो छ मान्छेहरूलाई एउटा राम्रो काम गरौँ भनेर लाग्यो भने दर्ता गर्नेदेखिको लागि दसवटा संस्थाहरूमा जानुपर्छ दस ठाउँमा गर्नुपर्छ र कतिपयको चाहिँ दर्ता चाहिँ हरेकचोटि चाहिँ तपाईँको त्यसलाई नवीकरण गरिराख्नुपर्छ यी झन्झटिया चिजहरू र राम्रो काम गर्ने मान्छेलाई चाहिँ तपाईँको एकद्वार नीति भन्छ नि एक ठाउँमा दुई ठाउँमा गइसकेपछि उसले गर्न खोजेको कुराहरू चाहिँ नि तुरन्त बन्ने दर्तादेखि लिएर आर्थिक कुराहरूदेखि लिएर बाहिर भन्सारका कुराहरूदेखि गरिदिने जुन एकद्वार नीति भन्छ त्यो पनि नेपालमा छलफल चाहिँ प्रशस्त भएको छ जा। त्यो चाहिँ नि तपाईँको अरू देशको तुलनाहरूमा जहाँ चाहिँ उदाहरणीकरण चाहिँ राम्रोसँग भएको छ त्यो तुलनामा चाहिँ त्यतिको अगाडि बढेको छैन त्यसलाई अझ सुधार गर्नुपर्नेछ आज हामीले कुराकानी गऱ्यौँ अर्थविद डाक्टर सोमप्रसाद बुढासा किङ्स कलेजका अध्यक्ष अनि रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका पास प्रेसिडेन्ट डाक्टर पुडासैनीसँग हामीले आर्थिक स्वतन्त्रता र विकासको सम्बन्ध बारेमा कुराकानी गरेका हौं श्रीलङ्का मलदिव्स र यमनका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि समेत रहिसक्नुभएका डाक्टर पुरासैनीसँगको कुराकानीसँगै आजलाई हामी अघि बढौँको अन्त्यतिर आएका छौँ तर जानुभन्दा अगाडि यो साताको प्रश्न फेरि एकपटक अफ्रिकी मुलुक बोत्स्वानाको प्रतिव्यक्ति आय कति छ चौध हजार डलर सात सय डलर दुई सय डलर आफ्नो जवाफ पठाउनु आरएस ब्रान्च एट जिमेल डट इमेल गरेर वा फेसबुकको सेवामा रोटरी ओपन ग्रुपमा पोस्ट गरेर होइन भने पचपन्न र पचपन्न पैँतालिस फोन गरेर पनि जवाफ टिपाउन सक्नुहुन्छ समृद्धि फाउन्डेसनसँगको सहकार्यमा हामीले यो स्तम्भ तयार गरेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढाउँको अर्को अङ्क लिएर हामी फेरि आउनेछौँ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू डब्लुडेसबुक डट कम फोर एजिआई क्यापिटल बिएडिएचएनमा सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ